रत्ननगर नगरपालिकाको अठारौ नगर परिषदमा दुई हजार एकातर बहत्तरको बजेट नीति सम्बन्धमा नगर स्तरीय भेला तथा अन्त कार्यक्रममा स्थानीय नगरवासीहरूले आफ्ना समस्या अर्थात् मागहरू राखेका थिए आज भएको अन्तर्क्रिया कार्यक्रममा विभिन्न ओडाबाट उपस्थित भएका ओडा बजार अव्यवस्थित हुँदा बजारको मुहार कुरो बन्दै गइरहेको भन्दै उनीहरूले चिन्ता समेत व्यक्त गरेका थिए आयोजित कार्यक्रममा सरकार बजार व्यवस्थित गर्ने जिम्मा नगरपालिकाको भए पनि स्थानीय बासिले पनि सहयोग गर्नुपर्ने बताएका थिए नगर स्तरीय भेला तथा अन्त कार्यक्रममा निपनी पर्यटकीय सुधार खगेरीमा ताल भूमिगत सिँचाइ लाइनको विस्तार निपनी ढल निकास मनोहरमा ट्रान्समिटर राख्नुपर्ने र रा हरियर मन्दिर वा होटेल स्टार बेनकुटमा पार्किङको व्यवस्था हुनुपर्ने जस्ता मागहरू स्थानीय वासीले राखेका थिए अथरा भएका विकास निर्माणका का कामहरू पुरा हुनुपर्ने र नयाँ कामहरू सुरु हुनुपर्ने बताउनु कार्यक्रममा सहभागी नारी जागरण विमला दुवडी अधुरा भएका चाहिँ विकास निर्माणका कामहरू ढलहरू भयो बाटोघाटो भयो भवन निर्माणहरू भयो सामुदायिक भवनहरू भयो विभिन्न कुराहरू चाहिँ जुन अधुरा छन् ती अधुराहरू पूर्णता पहिला गर्नुपर्छ किनभनेदेखि गर्यो छोड्यो फेरि नयाँ सुरु गर्यो त्यसो गर्दाखेरि कुनै पनि पूर्णता हुन सक्दैन र विशेष गरेर आफआफ्नो उसमा बजेट भने विभिन्न किसिमका हुन्छन् बाल क्षेत्रमा छुट्याइएका बजेट बालबालिकाहरूलाई नै लक्षित गरेर गर्नुपर्छ नगरपालिका आफूहरूलाई नगरपालिकाको सहयोग पाएर आफूले मुद्दाहरू मिलाउँदै आएको नगरपालिका आफूलाई अपेक्षा रहेको बतािका मेलमिलाप समि संयोजक पार्वती नेलाई हामीले मिलाउने काम गर्दै आएको सामान्य खालको सहयोग भयो भने अहिले कार्यक्रमै हस्तान्तरण भइसक्यो जुन नगरपालिका यो यो यो यो यो मुद्दा मिल्दै गएको छ र नगरपालिकाबाट राम्रो समाचार पुगेको छ घर दैलोमा नगर स्तरीय भेला तथा अन्तर्क्रिया कार्यक्रममा सहभागीहरूको माग तथा अपेक्षाहरू आइरहँदा कस्तो रहन्छ त नगरपालिकाको पहल नगरपालिकाका कार्यकारी अधि सहदेव हमीसा जी स्रोत साधन हमीस स्थानीय स्रोत साधन रामला मंत्रालय स्तर पर आने अन्दान कारत्येक क्षेत्र में बजेट वितरण वडा भेला पारित योजनाहरूलाई कार्यान्वयन गर्नको लागि पनि हामीले बजेट छुट्याएका हुन्छौँ भौतिक पूर्वाधारतर्फ त्यसै गरी हामीले लक्षित वर्गसम्म चाहिँ उनीहरूलाई अपेक्षित प्रतिफल प्राप्त होस् भनेर हामीले सामाजिक सेवातर्फ पनि हामीले बजेट छुट्याएका हुन्छौँ शिक्षा स्वास्थ्य कृषितर्फ र महिला बालबालिका एवं सीमान्तकृत पिछडिएको गरिबी समुदायहरूलाई लक्षित गरेर पनि हामीले बजेट वितरण गरेका हुन्छौँ हामीले बजेट वितरण गर्छौँ र सोअनुसार कार्यक्रम हामीले सञ्चालन गरेर अपेक्षित रूपमा चाहिँ प्रतिफल प्राप्त हुने किसिमबाट रोजगारमूलक आयमूलक र उत्पादनमूलक जसरी नगरपालिकाको अठार नगर नगरवासीले नगर माग राखेका छन् ती मागहरू नगरपालिकाले सम्बोधन गर्न सके नगरवासीको लागि हित हुने थियो नगरपालिकाको मात्र आश गरेर होइन कि नगरवासीहरू नगरको विकास गर्नको लागि आफू पनि सक्रिय भएर लाग्नु आवश्यक छ